हजूर पढ़े हूं मैं हजूरक हजूलाई पढ़े हूं मैं हजूरकत नभेटे किब कागत अबीर फूल मत चढ़ाई दिए मानसले अबीर फूल मत चढ़ाई दिए मानसले कह्दो हो चट्टान आपको हैसियत कहीं नभेटे किब कागज लाटो कोसेरागमा रजाई लाटो कोसरागमाथी रजाई ग् जो सम्भव रहेछ तालिखबाट जनमतबाट केही नभेटेपछि किताबबाट र कागतबाट भाकल गरेर उसले, गरे उसले त शराब छोडेर आयो भाकल गरेर उसले त शराब छोडेर आयो भट्टी पस्न बिर्सिएको छैन अझै आदतबाट केही नभेटेपछि किताबबाट र कागतबाट सिंगो संसार नै कसरी मिल्थ्यो र बगलीमा सिङ्गो संसार नै कसरी मिल्थ्यो र बगलीमा सुख भेटियो त गणितको केही प्रतिशतबाट हजुरलाई पढेको हुँ मैले हजुरकै खतबाट केही नभेटेपछि नुहाकोट सूर्यगढी दुई चोकदे बस्दै आउनुभएका यादव अधिकारीको यो गजल वाचन सँगसँगै उज्यालु रेडियो नेटवर्कको रात्रिपुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौ शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्री उज्यालु रेडियो नेटवर्कको रात्रिसुति बुलबुल अन्तर्गत म आज पनि तपाईँले इमेलबाट पठाउनुभएका गजलहरूको वाचनसँगै सुमधुर नेपाली गजलहरू सुनाउनेछु कार्यक्रमको शुरूआतमा कृष्णरी बरालका शब्दहरू राख्दैछु गैरे सुरेशको संगीत आनन्द कार्कीको स्वरमा धुन आ ये गजर की धुन आ जिन्दगी सजाऊ मेरो जिन्दगी सजा चिमली निशाई मकी गरौँ तपस्या पनि रंगीन अखबार लगियोस् ती सुदूरतिर पनि रंगीन अखबार लगियोस् यो देशमा सरकार छ भन्ने समाचार लगियोस् धरती ओछ्याई आकाश ओड्ने भू मान्छेलाई धरती ओछ्याई आकाश ओढ्ने भू मान्छेलाई दण्ड सजाय सही उठाई कारागार लगियोस् यो देशमा सरकार छ भन्ने समाचार लगियोस् क्रान्ति शब्दमा नै रगत देख्ने यी मनुवाहरूलाई बगर बदलिएर हरियाली भएका टार लगियोस। यो देशमा सरकार छ भन्ने समाचार लगियोस् ती सुदूरतिर पनि रंगीन अखबार लगियोस। यादव अधिकारीको गजल वाचन गरे मैले सुदूरका कुरा यसमा आएको थियो र मसँग सुदूरपश्चिमको एउटा अर्को गजल छ डोटियाली गजल भनेर नाम पश्चिमेली डोटेली लोकेन्द्र कठायत लेख्नुभएको छ दिपायल सिलगढ़ी नगरपालिका चार उहाँको घर राजपुर कुमालीकोट र रा अहिले भारतको अमृतसरबाट पठाउनु भएको छ डोटेली भाषामा छ मैले वाचन गर्ने कोशिश गर्छु कतै मेरो उच्चारण गल्ती हुन गयो भने म क्षमा याचना गर्छु र सँगसँगै मैले सकेसम्मको यसको फ्लेभरलाई ल्याउने कोशिश गर्छु अचेल जीव सत्सुरा चुट्ठी तु लेखेकी बुहारी अचे जीव ससुरा चुट्टी तु पढ़े लेखे की बुहारी कठै धान नै कुट्टी तु पढ़े लेखे बुहारी तेरा जसाई हमरापनी तेरा जसाई ईजाबा हमारापन हुआ जनभुटी तू पढ़े लेखे बुहारी कठध धान नई कुट्टी तू पढ़े लेखे बुहारी कठै दैन भाड़ा पानपन हाली रही हचे हाथ नोए उठी तू पढ़े लेखे बुहारी कठै धान नै कुट्टी तू पढे लेखेकी बुहारी अरे मेरा हातै तू मरि जान्या है क्यारू अरे मेरा हातै तु मरि जान्या है क्यारू हाँडा एकै मुठी तु पढे बुहारी कठै धान नै कुट्टी तू पढे लेखेकी बुहारी दिनभरि बजार फेरन छै आधा भईबाट दिनभरि बजार फेरन छै आधा नाङ्गै भईबाट भयापन स्कूल छुट्टी तु पढे बुहारी कठै धान नै कुट्टी तु पढे लेखेकी बुहारी पैसा पठाउन पठाउना पठाउना गल्ली गया देशवाटी अझै मु कति लुट्टी तु पढे लेखेकी बुहारी अचेल जिउ ससुरा चुट्टी तु पढे लेखेकी बुहारी कठै धान नै कुट्टी तु पढे लेखेकी बुहारी गजल पश्चिमे डोटेली लोकेन्द्र कठायत ले थियो दिपाल सिलगडी नगरपा चार राजपुर कुमाली कोट वहां के घर भारत को अमृतसर हमें यह गजल पठान अब म सांगीतिक गजल राख भूपेन्द्र महतो को शब्द सूरज कुमार संगीत स्वर में मेरा चल मेरा निम भिजका अचल जसरी निसासी निष्कासर मेरा सिरा निमै खा मान खोजे हुन् छ आशाका उमङ्गहरू खा मान खोजी हुन् छ आशाका हरो खोजेछ आशका उमङ्गहरू पोखी क छन् हरे झुलकामा सहरहरू जसरी सासिएका शहर सहरहरू अर्को गजल मलाई पठाउनु भएको छ इमेलमा नै र बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले इमेलहरू आजको बुलबुलमा म प्रस्तुत गर्दै नेपाली गजलहरू सुनाइरहेको छु मलाई अब पठाउने प्रेषक हुनुहुन्छ एम पच्यु गुरूङ दुहा कतार साहित्येमीहरूप्रति भनेर लेख्नुभएको छ सर्वप्रथम बुलबुल प्रस्तुतालाई नमस्कार र सम्पूर्ण युनिटलाई नमस्कार भन्नुहुन्छ बुलबुल कार्यक्रम सुन्दै गर्दा केही सिर्जना कोर्ने भएको ठान्दछु जो आज पटक सिर्जना गजल बनाएर पठाएको छु मलाई विश्वास छ यसले स्थान पाउनेछ भनेर लेख्नु भएको छ बाँच्नु पर्यो मनका रहरहरू जाँच्नु पर पर्यो मनका रहरहरू जलाएर परदेशमा दिनरात नबनी गई बेलचा चलाएर परदेशमा पसिनाको मूल्य छैन के बुझलान पराइले पीडा पसिनाको मूल्य छैन के बुझलान पराइले पीडा सहनु छ अचानो सरी मलाई खटाएर परदेशमा दिनरात नभनी गैती बेलचा चलाएर चा। चा परदेशमा चा नर्कनै चार चार भइसक्यो जिन्दगी न घरको नघाटको नर्कनै भइसक्यो यो जिन्दगी न घरको नघाटको समय र परिस्थिति सधैँ गलत्याएर परदेशमा दिनरात नभनी गैती बेलचा चलाएर परदेशमा बेकार लाग्छ आफैलाई बेकार लाग्छ जिन्दगी धिकार लाग्छ आफैलाई बेकार लाग्छ जिन्दगी कहिलेसम्म बस्नु ठाडो शिर झुकाएर परदेशमा दिनरात नभनी गैंती बेलचा चलाएर परदेशमा याद छ जुङ्गाको रेखी थिएन सहारा लट्ठीको भो याद छ जुङ्गाको रेखी थिएन सहारा लट्ठीको भो त्यसैले म रून्छु गहभरी आँसु भराएर परदेशमा बाँच्नु पर्यो मनका रहरहरू जलाएर परदेशमा दिनरात नभनी गैंती बेल्चा चलाएर परदेशमा एम पच्चु गुरू दुहा कतार माले गजल मैं वाचन करें अब फेरी मंगीतिक गजल रा <स्थाग> <स्थारी थागा> ताउ माया मा, मलाइ बिलाउ सताउँ म त मलाइ बिलाउ अजय स् प्रेम रास पिला अझ यस्तो प्रेम रास पिलाए तिमी मिला तिमीमै मिलाउ माता माया malaai bilangi उषा को किरण जस्ते नानो गालोमा बेरी नानो गालोमा बेरी नानो गोमा बेरी उषा को किरण जस्ते ज्ञानो गालोमा बेरी कई निर्सीने मिठो समझना मिल सम्झना मासिला अजय यस्तो प्रेम रास पिला अजय स् प्रेम रास पिला तिमी मैला तिमीमै मिला एक पल पनि मोटु चल्दैन तिमी बिना तिमी बिना एक पल् पनि मोटु चल्दैन क्ष स्वर्ग हिका लक्ष स्वर्ग हिका लक्ष स्वर्ग तिनी भी ठाउँ दिलाउ थाउ अजय स्म रास पिला अजय स् प्रेम रास पिलामी मी लाउ तिमीमी मिलाउ सताउता माया मला बाउ अजय स्स पिला अजय स्स पलाए तिमी मी मिलाउ तिमी मी मिलाउ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 एउटा इरानी चरा बचाउनुस या बेच्नुहोस् भएका ती सबै जे जति तपाईँ स्वयं हो बचाउनुस् या बेच्नुहोस् भएका ती सबै जे तपाई तपाईँ स्वयं हो हरेक आमाको लागि सबैभन्दा ठूलो सम्पत्ति तपाईँ स्वयं हो आमाको रोग निको हुन्थ्यो किन मृत्युको खबर सुन्न पर्यो डाक्टरले लेख्न भुलेको एक ठूलो खति तपाईँ स्वयं हो हरेक आमाको लागि सबैभन्दा ठूलो सम्पत्ति तपाईँ स्वयं हो कलह हेर्न चाहने आफन्ती बिहेको भोलिपल्टै प्रश्न गरे कलह हेर्न चाहने आफन्ती बिहेको भोलिपल्टै प्रश्न गरी कसलाई रोज्नुहुन्छ बा आमा या श्रीमती तपाई स्वयं हो हरेक आमाको लागि सबैभन्दा ठूलो सम्पत्ति तपाईँ स्वयं हो बुद्धको ज्ञान हो आफू मात्र होइन अरूलाई पनि बचाउनुपर्छ एउटा ठूलो प्रकृति हो अर्को सानो प्रकृति तपाईँ स्वयं हो हरेक आमाको लागि सबैभन्दा ठूलो सम्पत्ति तपाईँ स्वयं हो यो भागदौड़को यात्रामा तपाईँ आफै हराउन सक्नुहुन्छ यो भागदौड़को यात्रामा तपाई आफै हराउन सक्नुहुन्छ कछुवा बनेर या खरायो बनेर गर्ने प्रगति तपाई स्वयं हो बचाउनुहोस् या बेच्नुस भएका ती सबै इज्जति तपाई स्वयं हो हरेक आमाको लागि सबैभन्दा ठूलो सम्पत्ति तपाई स्वयं भरतपुर नगरपालिका स्वर चितवन घर भई अहिले जापानको चिवा भन्ने ठाउँमा बस्दै अनुभएका प्रकाश कडेलको गजल थियो यो मैले यसलाई वाचन गरे अब म यो चरणमा अरू कुराकानी अगाडि नबढ़ाइकन एउटा गजल सुनाउँछु जितायो कसैलाई दुर्वकेशीको शब्द ईश्वर खत्रीको संगीत र अंजुपन्तको स्वरमा हत्यारा अपराधी कारागारमा भेटिन्छन् चोर गुण्डा हत्या अपराधी कारागारमा भेटिन्छन् पर्खनुष केही समयपछि यिनै सरकारमा भेटिन्छन् गरीबकालाई लड्दा लड़दै कसरी धनी हुन्छन् खै गरीब झोपड़ीमै छन् उनीहरू दरबारमा भेटिन्छन् पर्खनुष केही समयपछि यिनै सरकारमा भेटिन्छन् कोही सीमा बेच्छन् देशको कोही युवा बेचिरहेछन् सेवामा नखोज्नु नेता देश बेच्ने व्यापारमा भेटिन्छन् पर्खनुष केही समयपछि यिनै सरकारमा भेटिन्छन् केही नगरेर पनि चुनाव कसरी जित्नुहुन्छ सोद्धा नेताजी भन्नुहुन्छ भोटर त एकजना हतारमा भेटिन्छन् पर्खनुषकै समयपछि यिनै सरकारमा भेटिन्छन् साँच्चै आफू बेचिएर देश बचाउनेहरू देश बनाउनेहरू त खुन पसिनाले पैसा साट्दै साउदी कतारमा भेटिन्छन् चोर गुण्डा हत्यारा अपराधी कारागारमा भेटिन्छन् पर्खनुसकै समयपछि यिनै सरकारमा भेटिन्छन् अनिल भट्टराईको गजल थियो यो ठेगाना खुलाउनु भएको छैन उहाँले कृपया गजल पठाउँदा ठेगाना खुलाइदिनुहोला मैले सबै गजलकारलाई अनुरोध गर्दै आजको बुलबुलको अन्तिम नेपाली गजल राख्दैछु राजसिलको स्वरमा भगवान् ले माया मया मेरो बानी पर्यो भगवान कसम भगवान कसम बगर्गवानी मया मे बानी पर्य भगवान कसम भगवान कसम योले मू ग्यो भगवान कसम भगवान कसम कहा देखो कहा ख कहाँ भेटौँ जसल मनले पागलपनले गर्नु गर्यो भगवान कसम भगवान कसम भगवान् कसम भगवान् कसम भगवान् कसम भगवान् कसम भगवान् कसम भगवान् भगवान् कसम् भगवान् कसम् भगवान् देलको स्वर र संगीत रहेको रोशनी खनालको शब्द रहेको यो गजल भगवान कसम हामीले सुनायौं यो सँगै आजको रात्रिको सूत्री बुलबुलबाट हामी विदा हुँदैछौ तपाई पनि बुलबुलमा गजल पठाउन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना फेरिएको छ बुलबुल मा आफ्नो गजल युनिककोडमा लेखेर पठाइदिनुभयो र सब्जेक्टमा बुलबुलको लागि भनेर लेखिदिनु भयो भने सहजैसँग भेटाउन सक्छु र बुधबारको कुनै श्रृंखलामा तपाईँको गजल अवश्य बाँच्नुहुनेछ युजानकारी जानकारीसँगै उत्पादन सर्गीय संघर्ष विष्ट र अच्युत प्रस्तोता अच्युत किमिरी बुलबुलबाट बुल विदा हुन्छ दमौली तनहु स्थायी ठेगाना भई अहिले अस्ट्रेलिया सिडनी बस्दै आउनुभएका टंकर रिजाल सन्तोषको गजल वाचन गर्दै शुभरात्री भन्छ मन दुख्छ सा गाह्रो साह्रो पर्छ सा परिवार सम्झन्छ मन दुख्छ गाह्रो साह्रो पर्छ परिवार सम्झन्छ आँखाहरूबाट आँसु झर्छ परिवार सम्झन्छ थकित ज्यान एक्लै हुँदा खाना खाने बेला थकित ज्यान एक्लै हुँदा खाना खाने बेला टाढा भएछु अनुभूति गर्छ परिवार सम्झन्छ आँखाहरूबाट आँसु झर्छ परिवार सम्झन्छ सपनीमा घर आई यादले झनै सताउँदा सपनीमा घर आई यादले झनै सताउँदा कल्पनाले कोसौ दूरी तर्छ परिवार सम्झन्छ आँखाहरूबाट आँसु झर्छ परिवार सम्झन्छ बहकिने मनलाई जसोतसो सम्सोतसो सम्हालिरहँदा झस्काईले अंगालो भर्छ परिवार सम्झन्छ आँखाहरूबाट आँसु झर्छ परिवार सम्झन्छ निस्केको थियो घरबाट भविष्य बनाउन हिजो निस्केको थियो घरबाट भविष्य बनाउन हिजो आज गुमनाम बोलीको डर छ परिवार सम्झन्छ मन दुख्छ गाह्रो साह्रो पर्छ परिवार सम्झन्छ आँखाहरूबाट आँसु झर्छ परिवार